तिमलाई मात्र देखोर परमेश्वर भन्नु मेरो मान्छे मेरो मान्छे तिमी मेरो मान्छे प्यारो मान्छे प्यारो मान्छे मेरो प्यारो मान्छे मेरो मान्छे मेरो मान्छे तिमी मेरो मान्छे प्यारो मान्छे प्यारो मान्छे मेरो प्यारो मान्छे बिना को धुन ज्योति बिना को जुन तिमी बिना तस्त हो मेर योग जीवन आखा में राख् न बिझाऊने हेरे कघाऊने मेरे मं मेरे तिमी मेरे मं प्यारो मे प्यारो मे मेरे प्यारो मं मेरे मं मेरे मं मेरो मान्छे प्यारो मान्छे प्यारो मान्छे मेरो प्यार नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम एक्सन कर्डको सापमा साथ दिनको लागि आज पनि हामी उपस्थित भइसकेका छौँ सुन्दै गर्नु भएको आवाज सागरको अनि यो आवाज तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुऱ्याउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ <laughs> सामुदायिक रेडियो रेडियो अर्फन एक सय चार थोक्लो बाँस मेघाइरनेट अन लाइनको डब्लु डब्लु डब्लु गरेर यो प्रोग्राम तपाईँले सुनिरहनु भएको छ र नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित रहेर हामीले कुराकानी गर्दै आइराखेका छौँ कार्यक्रम एक्सन कटमा र कार्यक्रम एक्सन कटको सुरुवातमा यहाँले गीत सुनिरहनु भएको छ नेपाली कथन चलचित्र मेरो मान्छे र चलचित्र मेरो मान्छेको कुराकानी गर्ने हो भने यो चलचित्रको भदौ स्वर गति मूर्त हुन गइराखेको छ र चलचित्रलाई नारायण देउडाले निर्माण गरेका हुन् र योभन्दा अगाडि नारायण खतेउडाले नेपाली कथन चलचित्र भेटी अनि लफडा दुईटा चलचित्र बनाइसकेका छन् र तेस्रो चलचित्र स्वरूप मेरो मान्छे उनले अब चाँडै नै निर्माण गर्न लागिरहेका छन् र भदौ सोह्र गतिबाट भदौ स्वरो यो चलचित्रको मूरत्व हुने जानकारी हामीलाई दिनुभएको छ निर्माता नारायण खतेवडाले चलचित्रलाई राज सरगमले निर्देशन गर्ने भएका छन् र कलाकार अझ धेरै कलाकार फाइनल भइसकेको छैन अनिल अधिकारी सुजना ढकाल त्यस गरी सगुर सायद तिनवटा कलाकार मात्र फाइनल भइसकेको छ भने बाँकी कलाकार अझसम्म पनि फाइनल भइसकेको छैन र सङ्गीतको कुराकानी गर्ने हो भने चलचित्रको गीतहरूमा अर्जुन पोखरेलले सङ्गीत दुखेका छन् र अर्जुन पोखरेलले अलिकति के सङ्गीतमा केही नयाँ र नौरोपन दिन खोजिराखेका छन् र अब मेरो मान्छे चाहिँ पूर्ण रूपमा लभ स्टोरी ट्र्याकमा निर्माण भए निर्माण हुनेछ र अब चलचित्रको भाद्र स्वर गते काठमाडौँमा मूर्त हुन्छ र अब मूर्त लगते निर्माता नानी जानी हामी थोरै जानकारी जोड्न गइराखेका छौँ ठुली चलचित्र र ठुली चलचित्रको कुराकानी गर्ने हो भने चलचित्र ठुली प्रदर्शनमा आउँदैछ भदौ छ गतेबाट र चलचित्र ठुलीको गीत सङ्गीतले चर्चा पाइरहेको छ चलचित्र ठुलीलाई एभरे सूर्य बोहराले निर्माण एवं निर्देशन गरेका हुन् भने वसन्त सापकोटाको सङ्गीत रहेको छ र निकै नै चर्चा बटुल्न सफल भएको छ चलचित्र ठोलीको यो गीतले जुन गीत ब्याकग्राउन्डमा पनि राखेको छ हामी एकछिन गीत सुन्छौँ र गीतपछि फेरि पनि आउनेछौँ तिम्रै रूपमा चल चल्छ अदू आउँछ तिम्रो नाको फुल्यो के -के जे जे तिमलाई मान्नुपर्छ त्यो ल्याउने मै छु नि लौनामा त बसेको छु तिम्रै सपना पनि म त मर्छु कि दौते बाटो प्रदर्शनमा आउन लागेको नेपाली कथन चलचित्र घिचियाले सुनिरहनु भएको छ र भदौ छ गते नै अर्को चलचित्र सम्बोधन पनि प्रदर्शनमा आउँदैछ र चलचित्र सम्बोधनलाई धेरैले आशाको रूपमा हेरिराखेका छन् र चलचित्रलाई यमराज विषीले निर्देशन गरेका हुन् भने सम्बोधनका निर्माता हुन् सरो न्युपाने र कलाकारको परिचय गराउने हो भने विनय भट्ट नम्रता श्रेष्ठ सुनिमा शङ्करीको प्रशान्त ताम्रकर लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ र रा रामेश्वर कार्कीले चलचित्रलाई खिच्ने काम गर्नुभएको हो भने सुरेन्द्र पौडेलको सम्पादन रहेको छ र जेन जेको सङ्गीत रहेको छ चलचित्रका गीतहरूमा र चलचित्र चलचित्र सम्बोधन भदौ छ गतिबाट प्रदर्शनमा आउँदैछ र कुराकानीको लागि देखेर प्रत्यक्ष टेलिफोन लाइनमा चलचित्र सम्बोधनका निर्माता ओके कलाकार विनय भट्ट टेलिफोन लाइनमा हुनुहुन्छ विनयजी हजुर हार्दिक स्वागत छ यहाँलाई प्रोग्राममा धन्यवाद ओके अब सम्बोधन चलचित्र भदु छ प्रदर्शनमा आउँदैछ र तपाईँ एज अ कलाकारको हिसाबले हामीले कुराकानी गर्न लागेका छौँ र निर्माण पक्षसँग पनि अलिकति तपाईँ नजिकै हुनुहुन्छ है के कस्तो भइराखेको छ काम के कस्तो भइराखेको छ र कतिवटा हल पाउनुभयो यहाँहरूले हाम्रो हिजो सेन्सरको काम थियो सेन्सर हिजो साथ थियो यसमा हामीले युनिभर्सल ग्रेड पायौँ अनि अरू कामहरू सबै भइरहेको छ हलको हिसाबमा लगभग देशको सबै महत्त्वपूर्ण ठाउँहरूको हलहरू हाम्रो हातमा परिसकेको छ त्यही हो हजुर भनेपछि सिनेमाको हिजो सेन्सर पास भयो र यो सकिरहेको सर्टिफिकेट पायो सिनेमाले है सिनेमा यूनि सर्टिफिकेट पाए संबोधन सबने भाई ओके अब हल फिक्स भाई हल पाने संख्यात्मक हिसाब से कुरा कल पाठ साठी पैंसठीवन ओके अब चलचित्रबोधन को मुख्य केन्द्रबिंदु बनेक विनय भट्ट हो अब धेरैले हेर्न खोजेको फिल्म सम्बोधन र तपाईँ राजनीतिक क्षेत्रमा सक्रिय भएको युवा एक्कासी सिनेमा लाइनमा आउनुको कारण के मान्यो होला यो मेरो प्रश्न नभइकन आम दर्शक जसले चलचित्रलाई माया गर्नुहुन्छ ती दर्शकको एउटा भनौँ न एउटा प्रश्न रहेको छ किन तपाईँ राजनीतिक क्षेत्रमा सक्रिय भएको मान्छे सिनेमा आउनुको कारण के हो म सिनेमा आउनुको अथवा राजनीतिक छोडेर आउनु खोजेको होइन मेरो भविष्य र भूमि मैले गर्ने कार्यक्षेत्र र मैले गर्ने सेवा भनेको राजनीति नै हो है पछिल्लो समयमा मेरो यो नेपाली चलचित्र क्षेत्रमा आबद्ध मेरा केही साथीहरूसँग भेटघाट भयो र पछि एक हुने क्रममा हेमराजी जो होस्टेल मुभी जस्तो एउटा सफल मुभी निर्माण गरिसक्नु भएको थियो उहाँले उहाँ भेटभा उहाँले आएर मलाई एउटा स्क्रिप्ट देखाउनु भयो तपाईँ राजनीतिक फिल्डमा लाग्नुभएको मान्छे तपाईँले एउटा सोसाइटीको इस्युहरूमा लडिरहेको मान्छे मसँग एउटा स्क्रिप्ट छ त्यसमा एउटा क्यारेक्टर छ जसले चाहिँ पक्षीलाई पनि सन्देश दिन्छ र मुभीले पनि तपाईँलाई अगाडि बढाउ बढाउन सक्छ भन्ने कुराहरू उहाँले राख्नुभयो अनि मलाई लाग्यो इच्छुक हो हामी पोलिटिक्स गरेर एउटा वर्गमा मात्रै चिनेका छौँ भने यो मुभीको उहाँ चाहिँ लाइक हुनु धेरै वर्गहरूले हामीलाई चिन्ने अवसर पनि हुन्छ भन्ने मेरो एउटा सोच पनि आयो हजुर अब सिनेमाको प्रोमोहरू सार्वजनिक भइरहँदा गीतहरू टेलिभिजनमा आइरहँदा होइन कस्तो प्रतिक्रिया पाउनु भएको छ यहाँले अन्य सञ्चारकर्मी चलचित्रकर्मी होइन अनि साथीभाइहरूले चाहिँ यहाँले चाहिँ कस्तो प्रतिक्रिया दिइराखेका छन् राम्रो छ अहिलेसम्म अब सबै साथीभाइहरूले मलाई ओके okay, हामीले कुराकानी गर्न लागिराखेका थियौँ गरिराखेका थियौँ सम्बोधनका कलाकार विनय फट र अलिकति टेलिफोन लाइनमा समस्या आएको कारणले गर्दा डिस्कनेक्ट भइसकेको छ ठिकै छ चलचित्र सम्बोधनको बारेमा अलिकति थोरै म जानकारी गराउँछु र सामाजिक विषयवस्तुलाई सिनेमाले पर्दामा उठाउने प्रयास गरिराखेको छ र सम्बोधन भदौ छ गतिबाट प्रदर्शनमा आउन लागेको छ र भदौ छ गति नै अन्य दुई चलचित्र ठुली र ताण्डव चलचित्र पनि प्रदर्शनमा आउन लागेको छ र ताण्डव चलचित्रको बारेमा कुराकानी गर्ने हो भने चलचित्रलाई मेडिक्यरले चाहिँ निर्देशन गरेका हुन् जुन बेलायती निर्देशक हुन् र कलाकारको परिचय गराउने हो भने दयाङ राई आशिष राणा लाहौरे नवलता श्रेष्ठ लगायत कलाकारको केन्द्रीय भूमिका रहेको छ र ताण्डवलाई बहुत जोटेलले निर्माण गरेका हुन र ताण्डवको यो जानकारी पछि अब भने हामी गीततर्फ लाग्छौँ गीत भएको छ नेपाली कथन चलचित्र स्टुपिड मन र स्टुपिड मनको कुराकानी गरौँ थोरै र स्टुपिड मन भदौ बिस गतिबाट प्रदर्शनमा आउन लागेको छ र भदौ बिस गति यो चलचित्र उपत्यका बाहिर र भित्रका मेजर मेजर स्टेसनमा प्रदर्शनमा आउन लागेको छ र हामी कुराकानीकै क्रममा थियौँ सम्बोधनका कलाकार विनय भट्ट फेरि पनि टेलिफोन लाइनमा विनयजी विनयजी ओके okay, हामीले कुराकानी गर्ने प्रयास गरिराखेका छौँ तर अलिकति टेलिफोन लाइनमा समस्या आए आएको छ हुन्छ अब भने हामी गीततर्फ लाग्छौँ नेपाली कथानक चलचित्र स्टोपिन बन र स्टोपिन वनलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् चाँदनी शर्मा सँगसँगै अन्य केही कलाकार रहेका छन् जस्तो कि जीवन लोइटल निरज बरा लगायतका कलाकार रहेका छन् हामी गीत सुन्छौँ गीतपछि ब्रेकमा जान्छौँ र ब्रेकपछि फेरि पनि आउनेछौँ एक सय चार थुप्लो पाँच मेगा हालो सबको प्यारो प्यारो हायर ga dhana chana re birhyau birhyau hyau birhyau birhyau birhyau ga ga didi didi basuri bajai maya ko dumrau sunai de and dance in tang tangene tang tangene tang tangene tang tangene tang let's dance in dikko ta tama tama tama 빠빠 첨마 첨마 첨첨 뽀빠 첨마 첨마 빠빠빠 One more time 첨마 첨마 첨첨 뽀빠 첨마 첨마 빠빠빠 첨마 첨마 첨첨 뽀빠 첨마 첨마 빠빠빠 빠빠빠빠 와이 진짜 미래가 진짜 와이 와이 진짜 미래가 진짜 एक दिन चाप Okay, गीत यहाँले सुनिरहनु छ र गीत पछिको बाँकी समयमा फेरि पनि हार्दिक स्वागत छ योभन्दा अगाडि ब्रेकको टाइम थियो र ब्रेकपछि फेरि हामी उपस्थित भइसकेका छौँ नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित रहेर कुराकानी गर्ने प्रोग्राम हो यो एक्सन क्लच र नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिलाई स्थान दिँदा राखेका छौँ चलचित्रकर्मीसँगको कुर रमाइलो कुराकानी र गीत सङ्गीतबाट तपाईँलाई भरपुर मनोरञ्जन दिँदा राखेका छौँ यतिखेर अनिहरू भित्र छु म सागर आवाज तेडियो मोबाइल से रद छ गेट प्रदर्शन में आने लगे ठूली चलचित्र यूनिवर्सल सर्टिफिकेट पाला चलचित सब वर्ग हेन सकूँ रारिवारिक सामजिक चलचित बने सा। चलचित ठूली के बारे में थप जानकारी को निर्देशक निर्माता सूर्य बोहरा सूर्यजी हार्दिक स्वागत कार्यक्रम एक्सन कड सुनिरहनुभएका सम्पूर्ण श्रोताहरू र नेपाली सिनेमाका दर्शकहरूमा म एभरेस सूर्य बोराको हार्दिक अभिवादन अब चलचित्र ठुलीलाई सबैले हेर्न पाउने भए बच्चा वृद्धहरू युवाहरू सबैले <coughs> हेर्न पाउने भए है हो अलिक चलचित्र कर्मीको डाइरेक्टरको प्रोड्युसरको एउटा सपना के हुन्छ भन्दाखेरि मेरो मेरो फिल्मले यु सर्टिफिकेट पाओ युथ सर्टिफिकेट भनेको युनिभर्सल सर्टिफिकेट पाओस् र हरेक बालबच्चा केटाकेटी बुढाबुढी सबैजना हरेक उमेरका मान्छेहरूले हरेक क्षेत्रका मान्छेहरूले त्यतिकै आनन्द साथ इन्जोय गर्न सक्नुहोस् भन्ने चाहना हुन्छ र मेरो पनि थियो र फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको छ म खुसी छु हाम्रो टिम खुसी छ अब सबैजना दर्शकहरूले आफ्ना नानीहरू बालबच्चामा इन्जोय गर्न सक्नुहुनेछ हजुर अब ठुली चलचित्रको सेन्सर भइरहँदा होइन त्यहाँ उपस्थित सेन्सर बोर्डका सदस्यहरूले चाहिँ के कस्तो प्रतिक्रिया दिनुभयो त्यहाँ चलचित्रकर्मी पनि हुनुहुन्थ्यो होला होइन हजुर हजुर त्यहाँको सदस्यहरू चाहिँ सिनेमालाई लिएर के कस्तो धारणा प्रस्तुत गर्नुभएको छ उहाँहरूको उहाँहरूको प्रतिक्रिया एक्सलाइन रह्यो अत्यन्तै उहाँहरू उहाँले उहाँहरूकै शब्दमा भन्नुपर्दा धेरै समयपछि र फेरि अर्थपूर्ण चलचित्र बनाएर ल्याउनु भयो तपाईँले हामीलाई खुसी लाग्यो कथा आयो साथै राम्रो रहेछ भन्ने किसिमको उहाँले उदिनुभयो प्रतिक्रिया दिनुभयो र त्यसपछि अर्को इम्पोर्टेन्ट कुरा के भयो भने हामीले स्कुलका नानीहरू जहाँ जो स्कुल आनन्दभूमि बोर्डिङ स्कुलका करिब करिब दुई तिन सय चार नानीहरूलाई हामीले त्यो चलचित्र देखायौँ उनका अभिभावकहरू लगायत उहाँका टिचरहरू ती नानीहरू सबै आएर हाम्रो फिल्महरू दुई सो हेरिसके र त्यो नानीहरू असाध्यै असाध्यै खुसी भएका छन् अनि त्यही स्कुलमा हाम्रो कलाकार चलचित्रकी बाल कलाकार कञ्चन ठकुरले पनि अभिनय गरेकी छिन् त्यसरी हामीले उनीहरूलाई देखायौँ हिजो र प्रतिक्रिया अत्यन्त उत्साहजनक छ टिभी फिल्मी जन यो माउन्टेन माउन्ट के अरे माउन्टेन अनि मा यहाँ दर्शकहरूको प्रतिक्रिया सुन्न पाउनु छ हेर्न पाउनु छ र हामी उत्साहित भएका छौँ हजुर हुन्छ टेलिभिजन सँगसँगै सामाजिक सञ्जालहरूमा पनि त्यस्ता प्रतिक्रियाहरू चाहिँ तपाईँले छोड्न सक्नुहुन्छ है र अब चुलीको विषयवस्तुतर्फ हामी लागौँ विषयवस्तु के छ चुलीको ठुलीको विषयवस्तु मूलत मूलत अहिलेको युवा जेनेरेसन हो यंग जेनेरेसनको एउटा कथा हो यो र यसमा यसलाई म के भन्छु भने पारिवारिक सामाजिक चलचित्र भन्छु एउटा परिवारभित्रको कथावस्तु भएर पनि समाजको एउटा पाटोलाई समेटेको कथावस्तु हो ठुली त्यसैले ठुलीका त्योभन्दा बढी धेरै कुरा म ठुलीको बारेमा बोल्न चाहन्न किनभने यो एक प्रकारको सस्पेन्स टाइपको स्टोरी पनि हो त्यसैले यहाँहरूले दर्शकहरूले सिनेमा हलमा पर्सी अब धेरै दिन बाँकी छैन अब छ दिन बाँकी रह्यो हलहरूमा आएर यहाँहरूले हेर्नुहुनेछ र सपरिवार यहाँहरूले इन्जोय गर्नुहुनेछ र ठुलीको कथावस्तु के छ भन्ने कुरो यहाँहरूले आफै थाहा पाउनुहुनेछ भन्ने कुरा म बिसु कतिवटा हल् पाउनुभयो त नि ठुली कतिवटा हलमा लाग्छ सोफार कतिवटा हल भन्ने विषयमा चाहिँ म तपाईँलाई इन्ट्रेस्टिङ कुरा म अहिले मेरो वितरक साथीसँग बसिरहेको छु र म तपाईँलाई एकैछिन चाहिँ फोन यो आरआर फिल्मका वितरक रोहित कटेललाई म एकैछिन तपाईँलाई फोन यो प्रश्नको जवाब दिन उहाँलाई नै ओके अब ठुली चलचित्र को बोल्दै हुनुहुन्छ रोहित कटेल ओके रोहित हार्दिक स्वागत छ प्रोग्राममा हो कि चलचित्र ठुलीको भित्रको जिम्मा यहाँले लिनुभएको छ है ठुली चलचित्रले कतिवटा हल पायो हाम्रो साठीवटा हलमा लाग्दै लाग छैन उपत्यका बाहिर कति र उपत्यकाभित्र कति पायो सिनेमाले र उपत्यकाभित्रको मेजर मेजर हल पायो कि पाएन उपत्यकाभित्रको सबै हाम्रो राम्रो हलमा मेजर मेजर हलमा हलमा नै लाग्दैछ काठमाडौँ काठमाडौँ उपत्यकामा पन्ध्रवटा हलमा लाग्दैछ र उपत्यका बाहिर हाम्रो पैँतालिसवटामा लाग्दैछ हजुर र अब चलचित्र ठुलीले पछिल्लो समयमा ठुलीको गीत सङ्गीतले चर्चा पाइराखेको छ होइन र अब धेरैले चाहिँ सिनेमालाई चाहिँ हेर्न खोजिराखेका छन् होइन र अब एउटा विक्रोको हिसाबले कतिको आशा लिनु भएको छ ठुली चलचित्रबाट चाहिँ भोली चलचित्रबाट मैले चाहिँ अब अहिले जुन पछिल्लो समय समयमा हाम्रो कोइनुर भन्ने सिनेमाको एकदमै राम्रो व्यापार छ हजुर कोइनुरको जति त नभनौँ त्यसको त्यसको हिसाबले हेर्दाखेरि हाम्रो एकदमै राम्रो नै व्यापार हुन्छ भन्ने एकदमै आशा गरेको थिएँ हजुर अन्तिम के भन्न चाहनुहुन्छ हामी प्रोग्राममा छौँ फिल्मी प्रोग्राम प्रोग्राम एक्स गडमा छौँ होइन र यहाँको आवाज धेरै दर्शकहरू धेरै श्रोताहरूले सुनिरहनु छ के भन्न चाहनुहुन्छ म म अन्तिममा चाहिँ के भन्न चाहन्छु भने हाम्रो यही भदौ छ गते चाहिँ नेपालका साठीवटा सिनेमा भवनहरूमा हाम्रो थुली प्रदर्शनमा आउने भएको छ त्यो चलचित्रलाई दर्शकहरूले माया गरिदिनु होला भन्न चाहन्छु हुन्छ जी थुली चलचित्र भदौ छ गते बाद प्रदर्शनमा आउँदैछ र यहाँको यहाँले काम गरेको चलचित्र भनौँ भित्रको टिममा लिएको चलचित्र थुलीले राम्रो व्यापार गर्न सफल रहोस् शुभकामना सँगसँगै नमस्कार हो यतिखेर मैले कुराकानी गरिराखेको थिएँ चलचित्र ठुलीका निर्देशक निर्माता एभरेस्ट सूर्य बोहरा र सँगसँगै ठुलीको उपत्यका भाइर र भित्र भित्रको जिम्मा लिनुभएका वितरक रोहित कटेल र ठुली चलचित्रलाई धेरैले आशाको रूपमा हेरेका छन् अब हेर्न भएकी छ चलचित्र ठुलीले के कस्तो व्यवहार गर्ने हो र युनिभर्सल सर्टिफिकेट सिनेमाले पाइसकेको छ र सिनेमाको यो जानकारी सँगसँगै कुराकानी सँगसँगै गीत सङ्गीत सँगसँगै प्रोग्रामबाट भने हामी माग्ने टाइम भइसकेको छ प्रोग्राममा सुनेर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई